त्यसपछि उनी एउटा किलो बाटोमा पुगे बाटोको दुबैतिर डरलाग्दा फलामका बारहरू थिए उनको दाहिनेपट्टी बारको पछाडि बाघ वनघोडा बाँदर जस्ता अनगिन्ती जनावरहरू राखिएका थिए अनि उनको देब्रेपट्टिको बार भित्र भने धेरै महिला र रा पुरूषहरूलाई राखिएका थिए अनि ती सबैले सेतो र कालो धर्को भएको कमिज र पाइट लगाएका थिए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 दुबै तर्फ का जाली भि राखी समूह को तुलना करते ती दुई चिड़ियाखाना राराढ़ को भरण पोषण काग आपू तीर्ने पो हो कि दंग पे उनलाम का डंडी सते र ती धर्के लुगा लगने व्यक्ति स्वाभिमी अनुहार गिरे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 त्यो बिरालो जुजुमानको खुट्टातिर फाक्दै दौडँदै आइपुग्यो बिरालो त्यहीँ बसेर आफ्नो अगाडिको पन्जा चाट्न थाल्यो र उसको च्यातिएको कानको पछाडि भएका उहाँलाई कन्याउन थाल्यो तिमीले मुसालाई माया त गर्दैनौ नि बिरालु यहाँ थुप्रै मुसाहरू छन् जुजुमानले भने फेरि त्यही बिरालोको टो मुसार्दै आफ्नो नयाँ मित्रसँग भन्दै गए मुसाहरूको बारेमा तिम्रो विचार कस्तो छ हँ मुसाहरू दुबैपट्टि धेरै बसेका छन् लऊ भन कतापट्टिको बारतिर जाने तिमी